जारोन एक सौ छियासी प्रोपाइटर अरुण कुमार विश्वकर्मा मनोरंजन का रेडियो और पैक्से पांच मेगा हार्ड एंटेना फाउंडेशन को उत्पादन चौतारी नमस्कार म कल्पना भट्टराई नेौतारी में तगत चुनाव यति बेलाको एक एजेन्डा भएको छ नयाँ संविधान बनेको छैन व्यवस्थापिका संसद छैन यो बेलामा नयाँ संविधान सभाको चुनाव गर्ने जिम्मेवारी बोकेर प्रधान न्यायाधीश खेलराज रेग्मीको अध्यक्षतामा चैत्र एक गते अन्तरिम चुनावी सरकार गठन गरिएको छ चुनावको माहौलमा केही असन्तुष्टिहरू छन् चुनावमै नजाने भनेर केही दलहरू विरोधमा उत्रेका छन् किन यो असन्तुष्टि असफल नेताका चारवटा संविधान सभामै भएका दलको कुरा गर्यो भने तेइस दल चाहिँ त्यो प्रक्रिया र बाहिर छन् तेत्तिस दलमध्ये बरू चार दल अहिलेको सरकार विदेशीको ग्रान्ड डिजाइना बनेको अरूको आदेश पालना गर्नेहरूलाई जनतामा जान डर लाग्छ हामी नेपाली जनतामा जान्छौँ अहिले पनि हामी आन्दोलनका रूपमा त बीचमा छौँ चुनावी सरकार र त्यसका काम कारवाहीप्रति असन्तुष्टहरूको भावना र त्यसलाई समेट्न भएको प्रयासका बारेमा आज हामी नेपाल चौतारीमा कुराकानी गर्छौं नेपाल चौतारी ता देशभरिका विभिन्न स्थानीय रेडियोका साथै हाम्रो वेबसाइट डब्ल्यूडब्लूब्लू डट सुन्दै हुनुहुन्छ मनमा लागेको कुरा हामीलाई एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा एनसी टाइप गरी एक स्पेस दिएर आफ्नो नाम र ठेगानासहित आफ्ना कुरा लेख्नुहोस अनि हामीलाई पाँच पाँच शून्य पुहरसाल जेठ चौध गते संविधान सभा विघटन भएपछि अन्यल बनीको राजनीतिक माहौलमा गएको चैत्र एक गते परिवर्तन आयो ए नेकपा माओवादी नेपाली कांग्रेस नेकपा एमाले र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मिलेर प्रधान खिलराज रेग्मीलाई सरकार प्रमुख बनाए चुनाव गराउन भनेर गठन गरिएको रेग्मी सरकारमा अवकाश प्राप्त सचिवहरू मन्त्री भए तर चार दलको यो कदमको केही दलहरूले विरोध गरे त्यसको नेतृत्व एकीकृत नेकपा माओवादीबाट छुटिएर गएको नेकपा माओवादीले गर्यो उनीहरूले निर्वाचन आयोगको मतदाता नामावली संकलनको काममा पनि अवरोध गरेवा जिल्ला निर्वाचन कार्यालय बागलुङका कर्मचारी अहिले धेरैजसो सदरमुकामको कार्यालयमा भन्दा गाउँमा भेटिन्छन् मतदाता नामावली संकलनका लागि घुम्ती शिविरमा स्थानीयका नाम दर्ता गराउन उनीहरू व्यस्त छन् कार्यालयका निर्वाचन अधिकारी टोलराज उपा जिल्ला निर्वाचन कार्यालय बागलुङ खास गरी निर्वाचनको व्यवस्थापन र त्यसका लागि चाहिने आधारभूत विषय मतदाता नावली तयारीलाई अलि बढ़ी जोड़तोड़का साथ धेरै भन्दा धेरै मतदातालाई आफ्नो अधिकार प्रयोग गर्ने सवालमा सहभागी बनाउनका लागि आयोगले दर्ताको प्रतिक्रियालाई अहिले अगाडि बढ़ाइरहेको छ अहिलेसम्म जिल्लाको अवस्थालाई हेर्दाखेरि यो फोटोसहितको मतदाता नामावली संकलनको कार्य कति सम्पन्न भयो फोटोसहितको मतदाता नावली संकलन कार्य हामीले दुईवटा चरणमा यसभन्दा अगाडि सम्पन्न गरिसकेका छौं यो तेस्रो चरण हो तेस्रो चरणको क्रियाकलापलाई दर्ता कार्यलाई हामीले अगाडि बढ़ाउन घुम्ती शिविर मार्फत अगाडि बढ़िरहेका छौं हामीले सोचे अनुरूपकै संख्या आइरहेको छ के देखिन्छ भन्दा हामी फिल्ड लेभलमै गएर गर्दाखेरि एकीकृत एक रूपमा नागरिकता टोली समेत जाँदाखेरि चाहिँ बुढापाका र खास गरी दलित गरीको संख्या हामीले ल्याइरहेका छौं <laughs> मतदाता नामावली संकलनको क्रममा डेढ़ महीना पहिला नेकपा माओवादीले यही कार्यालयमा चोड़फोड़ गर्यो विभिन्न ठाउँमा पनि अवरोध गरेको थियो त्यस पछाडि केही समय स्थगित भयो फेरि अहिले घुम्ति शिविर मार्फत संकलन गरिरहनु भएको छ अहिले दबाव अथवा अवरोध केही छैन केही दबावहरू हामीले भोगेको पक्कै हो यहाँहरूले पनि देख्नुभएकै हो हाम्रो कार्यालयमा पनि केही अवरोध र फिल्डका क्रियाकलापहरूमा नि केही अवरोध भएका हुन। अब अहिलेको सन्दर्भ हेर्नुहुन्छ भने हामीलाई कही पनि कुनै प्रकारको दबाव र अवरोध उहाँले सृजना गर्नु भएको छैन र अझै पनि निर्वाचन कार्यालयको तर्फबाट के अनुरोध छ भन्दा राज्यका नागरिकहरूको डिटेल विवरण राज्यले लिँदैछ मतदाता नामावली मात्रै होइन ना। यो भन्दा पछाडि राष्ट्रिय परिचय पत्रस समेत यो विषय जोड़िएको छ अहिले हाम्रो कर्मचारी फिल्डमा विकट दूर दराजमा गएर फोटो खिच्ने सन्दर्भमा अवरोध सृजना गर्दा हामीले पनि फूल फेजमा काम गर्न नपाउने भोलिका दिनमा बर्खा लागिसकेपछि टेक्निकल्ली हामीलाई फेरि फिल्डमा जान अप्ठ्यारो हुने कारणले गर्दा यसमा सबै राजनीतिक दलको एकीबद्धता र सहयोग रहोस् निर्वाचन कार्यालयले मतदाता नामावली काम चैत्र दोस्रो सातामै थालेको थियो तर वैद्य माओवादीका कार्यकर्ताले त्यति भने काम गर्न दिएनन् उनीहरूले जिल्ला निर्वाचन कार्यालयमै पुगेर तोडफोड़ गरे त्यसलगतै रोकिएको मतदाता नामावली संकलनको काम अहिले घुम्ती शिविर अघि बढ़ाइएको छ तर नेकपा माओवादी आफूहरूको विरोध अझै छ भन्छ नेकपा माओवादी बागलुङका सेक्रेटरी ज्ञामाथ गैरे नेपालमा संविधान सभाबाट संविधान हुने सम्भावना हुँदाहुँदै पनि जो केही दलहरू र यसमा हाम्रो पार्टीले भनेको विदेशी शक्तिहरूको अथवा नेपालमा शान्ति र संविधान नचाहने शक्तिहरूको चाहिँ चलखेल भएर तिनको दवाबमा परेर चाहिँ भंग भयो है भंग गर्ने कुरामा जो उहाँहरूले चाहिँ कोशिस गर्नु दलहरूले त्यो सरकार सरकारले यसको नेतृत्व गर्नुपर्थ्यो उहाँले गर्न सक्नुभएन र संविधान सभालाई विघटन गराउनुभयो मतदाता नामावली संकलनमै अवरोध गर्दाखेरि त यहाँलाई जनताको अधिकार खोज्ने दलको रूपमा चिन्हाल्ने फेरि हामीले अधिकारलाई स्थापित गर्नको लागि संघर्ष गरेको हो र हामी एउटा के प्रश्न पारौं भने निर्वाचनको नियमित प्रक्रिया जो दुई हजार सडसठी सालबाट अगाडि बढ़िरहेछ त्यो सन्दर्भमा हामीले त्यसको विरोधको कुरा होइन जुन प्रक्रियाबाट अलेख गर्दै हुनुहुन्छ कि यो त दलहरूको बीचमा सहमति भएर गर्ने कुरा हो जिल्लामा वैध्य माओवादीका नेता कार्यकर्ता चुनावी गतिविधिसँग खुशी छैनन् स्थानीय सपना छेत्री म अहिले 22 वर्षको भएँ होइन अघिल्लो पटक चाहिँ मैले मेरो उमेर नपुगेको कारणले गर्दा मैले भोट हाल्न सकिनँ अहिले चाहिँ देशभरि नै अब चुनावको माहौल चलिरहेको छ तर पनि मिति नतोकिसकेको कारणले गर्दा अझै पनि अन्यलता बढ़िरहेको छ चुनाव हुने कि नहुने भन्दा यसरी चाहिँ मिति नतोकिएको कारणले गर्दा म जस्तै धेरै युवाहरूले चाहिँ आफ्नो भोट हाल्ने अधिकारको सदुपयोग गर्न पाइरहेको छैनौं त्यसैले चाहिँ हाम्रो देशको चुनाव छिटोभन्दा छिटो हुनुपर्छ दुई हजार चौसठी सालमा भोट हालेको थिएँ भोट हाल्न मन लागेको छ योग्य व्यक्तिलाई मात्रै माथि सबैको जनताहरूको प्रतिनिधित्व गर्ने गरी पठाउने मेरो इच्छा छ तर त्यस्तो योग्य मान्छे पाइरहेको छैन र पनि बाध्यतावश कोही योग्य को मान्छेहरूलाई हामीले मत हालेर माथि पठाउनु पर्ने आवश्यकता छ मुलुकको भविष्यको लागि छिट्टै सबै राजनीतिक दलहरू एक ठाउँमा आउनु पर्यो देशको मर्म बुझ्नु पर्यो र चुनावको मितिलाई समेत तुरन्त घोषणा गरेर चुनावको अभियानमा राष्ट्रिय जनगणना दुई हजार अडसठीको रेकर्ड अनुसार बागलुङको जनसंख्या करिब दुई लाख सत्तरी हजार हाराहारीमा छ त्यसमध्ये करिब डेढ़ लाख नागरिक मत खसाल्ने उमेर पुगेका अर्थात अठार वर्ष पुगेका छन् चुनावी गतिविधिको समर्थन र विरोधको तानातान चलिरहँदा बाग्लुङका मतदाता चाहन्छन् देशमा चाँडै चुनाव होस् र अहिलेको अन्यल हटोस् नेपाल चौतारीका लागि सामुदायिक सुवास कणेला वैध्य नेतृत्वको माओवादीले अरु जिल्ला निर्वाचन कार्यालयका कर्मचारीलाई पनि काम गर्न दिएनन् कर्मचारीका सरसामान तोड़फोड़ गरिदिए अहिलेको सरकार र चार दलको पछिल्लो गतिविधिसँग असन्तुष्ट अर्को पनि समूह छ संघ निर्माण गर्दा छुट्टै प्रदेश बनाइनुपर्ने माग राखेर बेला बेला विभिन्न प्रदर्शन गर्दै आएको पूर्वको लिम्बुवान राज्य परिषदले पनि निर्वाचन आयोगको कामलाई अप्ठ्यारो पारेका छन् यही न्यूमा गएको साता पूर्वका केही जिल्लाहरू बन्द पनि गरिएसुटाको बुधबार कार्यकर्ता र सुरक्षाकर्मी बीच झडप भयो नागरिकता वितरण र मतदाता नामावली अद्यावधिका लागि गएको प्रशासन टोलीको काम रोक्न झापाबाट लिम्बुवान कार्यकर्ता त्यहाँसम्म पुगे झडपमा लिम्बुवानका केही कार्यकर्ता घाइते भए छजना पक्राउ परे कार्यकर्ता छुटाउन मञ्च सम्बद्ध संघ लिम्बुवान राज्य परिषदले चार दिन पूर्वका नौवटा जिल्ला बन्द गरायो कार्यकर्ता छुटेपछि मात्र बन्द खुल्यो बन्द गर्ने परिपाटी ठिक होइन यातायात यो व्यवसाय स्कुल बन्द नगरिदिनु आग्रह गर्दछ बन्द लगाएर हाम्रो माल आएको पैसा पनि अर्को अब छानेको माल उतै फँस्यो बिक्री पनि राम्ररी भएन अब यता माल आएको माल अहिले बिक्री खासै हुँदैन मेरो नाम साहिल अन्त बिक्रीबाट नभएपछि त्यसै ठप्प भयो बिहान बेलुका चल्न गाह्रो भयो ठुला ठालु भन्नेहरू माथि बसेका छन् मतदाता नामावली अध्यावधिको काममा लिम्बुवानले पहिले पनि अवरोध गरिसकेका छन् झापाको लखनपुर एकबाट मतदाता नामावली अध्यावधि गर्न टोली खटिएकै दिन उनीहरूले विरोध गरेका थिए स्थानीयवासी निमा घिजिङ तपाईँहरू गाविस कार्यालय पुग्दाखेरि के भएको थियो त्यहाँ मान्छेको भएर चापाचापको कारणले धेरै सहरीहरू पनि खटिराख्नु भएको थियो यो के निर्वाचन आयोगले नागरिकता वितरण सँगै सुरु गरेको मतदाता नामावलीको काम रोक्न सँगै लिम्बान राज्य परिषदले पूर्वका नौ जिल्लामा दबाव दिँदै आएको छ यस क्रममा कतिपय जिल्लामा झडप समेत भएका छन् किन अवरोध गरिएको हो आयोगका काम मैले यही प्रश्न परिषदका केन्द्रीय अध्यक्ष कुमार सैत्र एक गते चार दलले नेपाललाई नै ने सिद्ध्याउने खालको एउटा गम्भीर राष्ट्रघाती काम गरेका छन् असंवैधानिक कदम गरेका छन् र त्यसैको जगमा उभिएर निर्वाचन आयोगले जुन निर्वाचन गराएर त्यो असंवैधानिक कदमलाई चाहिँ प्रमाणित गर्न खास गरी विरोधी कदमलाई चाहिँ प्रमाणित गर्न चाहिँ गइरहेको छ त्यसो हुनु हुँदैन कम्तीमा देश बस्नु पऱ्यो भने नेपाली जनताको क्रान्तिले उपलब्ध गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरेक्षण नेपाल बस्नु पऱ्यो भनेर नै हामीले निर्वाचन कार्यक्रमलाई अहिलेको लागि स्थगित गरौँ भनेर आन्दोलन चालेको तर अब सरकारले चाहिँ आर्मी सशस्त्र जनपद लगाएर पेलेरै जाने नीतिहरू लिएको छ जस्तो यहाँहरू चुनाव विरोधी हो कि होइन हामी चुनाव विरोधी हुनै सक्दैनौँ किनभने भट्टराई सरकारले मङ्सिर साथमा चुनाव गर्नेौँ भनेर घोषणा गर्दा सबैभन्दा पहिले चुनावमा जानुपर्छ भनेर निर्णय गर्ने पार्टी नै हाम्रो पार्टी हो मेरो चार बैठकपछि किन त्यतिखेर छ सय एकको आधारमा चुनाव हुन गइरहेको थियो त्यतिखेर त वैधानिक किसिमले हुन गइरहेको थियो अहिले संवैधानिक किसिमले जाउँ भन्दा उनीहरू मानेनन् र अहिले असंवैधानिक किसिमले जाउँ भन्दा हामी मानिरहेका छैनौँ यी सबै कुरा सचिएर जुन चैत्र एक गतेदेखि कुरा सचिएर आयो भने फेरि पनि चुनावको सबैभन्दा अग्र रहने हामी नै हुन्छौँ अब राष्ट्रिय राजनीतिक सम्मेलन गर्नु पऱ्यो कम्तीमा पहिले गत संविधान सभामा उपस्थित दलहरू बिचमा राखेर रा। त्यसले के गर्ने भन्ने त्यसले त्यसले निष्कर्ष गर्नु पऱ्यो त्यसलाई कहिले पनि ढाकिएन होइन जस्तो हामी संविधानसभामा उपस्थित हौँ अन्य हो नेकपा माओवादी जस माओवादी जसको बयानब्बेवटा त अहिले पनि सभासद् छ उनीहरूको जबकि मधेसी मोर्चाभन्दा ठुलो पनि छ त्यो हामी कसैलाई बोलाइएन त्यहाँनिर र कुनै निर्णय गरिएन चार दलका नेताहरूले गरे चार दलको पनि जनस्तरबाट त्यो कुरा एप्रुभ भएर गएको भए ठिकै हुन्थ्यो जिल्ला कमिटी अञ्चल कमिटीमा पारित भएर गएको भए जनताबाट पारित भएर आए भन्थ्यो तलबाट विरोध गरेकै गरेको छ माथि चारजनाले चाहिँ निर्णय गरेको छ यो जति अलोकतान्त्रिक यो जति एउटा धेरै ठाउँमा झडपपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ 27 दिन रोकिएको मतदाता नामावली अदावधिको काम प्रशासनले फेरि थालेको छ यसका लागि झापामा वटा टोली व्यस्त छन् अहिलेसम्म झापाका बाइसवटा गाविसमा काम पूरा भइसकेको छ भन्नुहुन्छ जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत त्रिलोचन लिमाल दुई हजार सत्तरी टोलीले घरमा गएर छिटो प्रभावकारी सरकारको नीति अनुसार नै जिल्ला प्रसाले चाहिँ खटाएर अहिले गाउँ गाउँमा गएर टोलीहरू गुम्ती सेवा मार्फत चाहिँ नागरिकता वितरण गरिरहेको छ त्यो सँगसँगै जस्तो मतदाता नम्बली अध्यावधि गर्ने क्रममा कतिपय ठाउँमा त समस्या पनि आएका थिए कतिपय ठाउँमा समस्या आएका थिए समस्या आउँछ भन्ने कुरालाई मध्यनजर गरेर पर्याप्त मात्रामा सुरक्षाकर्मीहरू परिचालन गरेर हामीले नागरिकता र फोटोसहितको मतदातावली हामीले कुशलतापूर्वक कुनी कुनै बाधा विरोध नगइकन हामीले सम्पादन गरेका छौँ त्यसमा जस्तो सहभागिता चाहिँ कस्तो देखिएको छ त्यस बेला म जाँदाखेरि ठुलो सङ्ख्यामा एउटा लाइन बाई लाइन महिलाको एकपट्टि पुरुषको एकपट्टि लाइन लगाएर चाहिँ सिस्टमेटिकल एकदम रिटाउन गरेको देखिन्छ त्यहाँ जिल्ला प्रशासनबाटै टोली खटेर जान्छ सबै खाता पाताहरू डाहरू पनि उहीँबाट आउँछ होइन अब अहिले उनीहरूले अब नागरिकता सबै जोडेर ल्याएको हुनाले त्यसमा अलिकति भएकोमा अब चुनावको मिति घोषणा गरेको दिनदेखि तपाईँको धेरै ठुलो आन्दोलन हुन्छ फेरि यो मतदाता नामाजी सङ्कलनलाई एक किसिमको उनीहरूले मोडिफाई गरेका तर त्यो जनता र राजनीतिक पार्टीहरू बिचमा चाहिँ कन्फर्न्ट्रेसन आओस् भनेर हो निर्वाचन अरूण का नदी पूर्वका नौवटा जिल्लालाई लिम्बुवान प्रदेश बनाउन माग गर्दै आन्दोलन गरिरहेको संघीय लिम्बुवान राज्य परिषद चार दलको मिलोमतमा भएको पछिल्लो राजनीतिक गतिविधिसँग असन्तुष्ट छ त्यसकै विरोध हो नागरिकता वितरण र मतदाता नामावली अदावद्धिकको काममा रोकावट गर्नु नेपाल चौतारीका लागि दमक झापात कुमार लुटेल सडकमा असन्तुष्टि पोखिरहेका तेत्तीस दलमा उपेन्द्र यादव नेतृत्वको मधेसी अधिकार फोरम पनि सम्मिलित छ बैसठी 62-63 सालको जनआन्दोलनपछि भएको मधेस आन्दोलन पछि सत्ताको चौथो शक्ति बनेर उदाएको मधेसी जनअधिकार फोरम तीन टुक्रा भएको छ विजय कुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक चार दल संयन्त्रमा सम्मिलित छ तर अरू मधेसी दल विरोधमा छन् एजेण्डा एउटै तर फरक गतिविधिमा संलग्न मधेसी दलका मतदाता र विश्लेषकले कसरी मूल्याङ्कन गरेका छन् उनीहरूलाई सरकारले निर्वाचन घोषणाको तयारी गरिरहँदा मधेसमा यसको तयारी तीव्र पारिएको छ खासगरी मधेसवादी दलहरू चुनावका लागि आफ्नो तयारीमा जुटेका छन् गाउँ कार्यक्रमको आयोजना र कार्यकर्ता प्रवेश गराउने अभियान शुरू भइसकेको छ नेकपा माओवादी सहित तैतिस दलीय गठबन्धनले चुनावमा भाग नलिने बताए पनि मधेसवादी दलहरू चुनाव हुनुपर्नेमा आतुरे देखिएका छन् सरकारले हालसम्म निर्वाचनको मिति घोषणा नगरेको भन्दै सद्भावना पार्टीले मधेसका जिल्लाहरूमा भोक हड़ताल नै शुरू गराएको छ पार्टीका चौरासीजना एकैसाथ वैशाख एकतीस गतेदेखि मधेसका जिल्लाहरूमा भूक हड़तालमा बसेका छन् चुनाव हुनै पर्ने विचार राखेको सद्भावना पार्टीका सप्तरी अध्यक्ष सुनिल झा आफूहरूको बाह्र सूत्रीय माग मध्ये यो माग प्रमुख भएको बताउनुह विभिन्न जिल्लामा हाम्रो आमोलन अनुसार गरिराखेको छ जुन हाम्रो केन्द्रीय दशबुन्दे माग छ र जिल्ला जिल्लाको आफ्नो छुट्टै माग छ हाम्रो सप्तरीको छुट्टै माग छ त्यसमा हाम्रो पहिलो नै निर्वाचनको घोषणाको मांग छ त्यसकारणले हामी नै उहाँ उत्तम विकालमा लिएको छ निर्वाचन नै हो हामी जति झे झगड़ा गरे पनि जति कुरा गरे पनि सबभन्दा नितान्त अन्तिम निर्णय निर्वाचन नै हो त्यसकारण हामी निर्वाचन गर्न चाहिँ सबैलाई आफ्नो तर्फबाट आग्रह पनि गर्न चाहन्छौँ मधेसी जनअधिकार फोरम नेपाल चुनावको वातावरण बन्न नसकेको भनी प्रतिक्रिया दिने फोरम नेपालले सप्तरी सिराहा सहितका जिल्लामा कार्यकर्ता प्रवेशदेखि आफ्नो पक्षमा माहौल बनाउन लागि परेका छन् तयारी चाहिँ भइरहेको बताउनुहुन्छ फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र शाह चुनाव हुनुपर्छ त्यसको लागि अहिले चाहिँ हामी गाउँदेखि नै संगठन विस्तारमा लागेका छौं संगठन सुदृढमा लागेका छौ निर्वाचनको तयारी मात्र होइन कहाँ कुन ठाउँमा कसले उम्मेद्वार बनाउने विषयमा पनि फोरमभित्र व्यापक छलफल चलेको छ सप्तरी क्षेत्र नम्बर बाट अध्यक्ष उपेन्द्र यादव उम्मेद्वार बन्ने व्यापक चर्चामा छ सद्भावना र फोरम नेपाल मात्र होइन अधिकांश मधेसवादी दलहरू निर्वाचनका लागि तयारी गरिरहेका छन् विगतमा तराई संयुक्त जनक्रान्ति पार्टी सशस्त्र समूहको नेतृत्व गरेर अहिले शान्तिपूर्ण राजनीतिमा आएका गजेन्द्र मण्डल अनुराग पनि स्वतन्त्र उम्मेद्वार बन्ने कसरतमा माहौल बनिरहेको देखिरहेछौ मधेसमा मदेश मधेसी दलका नेताहरू चुनावको माहौल बनाउन जिल्ला जिल्लामा भ्रमण गरिरहेछ घुमिरहेछ र आफ्नो पक्षमा मत देऊ भनेर भनिरहेछ त्यस्तो अवस्थामा म पनि एउटा सश भूमिका संगठन तराईका सश भूमिका संगठनबाट आवद्ध भएर रा, शान्तिपूर्ण राजनैतिकमा परिवेशमा अहिले चुनावको माहौलमा र चुनावमा लड़ने तर्खरमा हुँदै चुनावको माहौल बनाउँदैछु आफ्नो क्षेत्रमा त्यसबाहेक खरदार पदबाट राजीनामा दिएका चारी युनियनका जिल्ला अध्यक्ष सत्यनारायण शर्मा होसिया युनिक मेडिकल कलेज सहित राजधानीमा पनि ग्लोबल अस्पताल संचालन गरिरहेका जय प्रकाश ठाकुर पनि चुनावमा उम्मेद्वार बन्ने लगभग निश्चित बन्दै गएको छ शर्मा कांग्रेसबाट र ठाकुर तराई मधेश लोकतान्त्रिक पार्टीबाट क्षेत्र नम्बर तीनमा उम्मेद्वारी दिने बताउनुहुन्छ निर्वाचनको माहौल बन्नु स्वाभाविक भएको र निर्वाचन पनि आवश्यक रहेको बताउँदै मधेसी कानून व्यवसायी समाजका संस्थापक अध्यक्ष अशोक चौधरी नागरिकको पक्षमा संविधान बनाइदिनु आवश्यक भएको धारणा व्यक्त गर्नुहुन्छ 서민한 서화구 추납 हुनुपर्छ र भित्री हृदयदेखि राजनीतिक दलहरूले यसलाई एउटा नागरिकको पक्षमा नेपाली भूमिको पक्षमा र नेपालको पक्षमा एउटा स्थिर राजनीति अवस्था प्रदान गर्नको लागि संविधान सभाको निर्वाचन सम्पन्न गराइदिएर अनि त्यसबाट एउटा सार्थक रूपमा संविधान प्राप्त गर्ने उनीहरूको प्रमुख दायित्व हो र यसलाई एसल्युटली उनीहरूले वहन गर्न सक्नुपर्छ विगतमा भएको संविधान सभाको निर्वाचनले संविधान बन्न नसकेको सन्दर्भमा यसपटक दलहरूको सहमतिमा अविलम्ब निर्वाचन सम्पन्न भएर संविधान बन्नु जरूरी छ मधेसमा शुरू भइसकेको निर्वाचनको माहौललाई थप ऊर्जा प्रदान गर्न सरकारले अविलम्ब निर्वाचनको मिति निर्धारण गर्दै निर्वाचन, गर निर्वाचन गराउनु जरूरी छ नेपाल चौधारीका लागि सप्तरीको छिन्नमस्ता एफएमबाट श्रवण कुमार देव तपाईँले इन्टेना फाउन्डेशन नेपालको उत्पादन कार्यक्रम नेपाल चौतारी सुन्दै हुनुहुन्छ आज हामी मोहन वैद्य नेतृत्वको नेकपा माओवादी सहितका तेत्तीस दलका असन्तुष्टि केलाउँदैछौ कार्यक्रमका बारेमा तपाईँलाई पनि भन्न मन लागेका कुरा हामीलाई एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी स्पेस दिएर नाम र ठेगानासहित आफ्नो कुरा लेख्नुहोस् अनि हामीलाई पाँच पाँच पठाउनुहोस् तपाईँ हामीलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ नेपाल टाइप गरेर लाइक गर्नुहोस् अनि आफ्ना कुरा पोस्ट गर्नुहोस् चुनावी माहोल अघि बढ़ाउन निर्वाचन आयोगले दुई साता दल दर्ता आह्वान गरेको छ तर प्रदर्शनमा रहेका तेत्तीस दलले दल दर्ता समेत गरेका छैनन् अहिलेको सरकार गठन प्रक्रियालाई असंवैधानिक बताइरहेका छन् निकासका लागि चुनाव गर्न गठित सरकारलाई काम गर्न नदिनु चाहिँ लोकतान्त्रिक पद्धति हो त मैले यही प्रश्न नेकपा माओवादीका प्रवक्ता पम्फा सोधेकी छु अलोकतान्त्रिक विदेशीको ग्राण्ड डिजाइनमा र राजनीतिक सहमति पनि नभएका कारणले अनि चार दलको सहमति भनेर बनाएको छ त सर यो देशमा चार दल मात्रै छैनन् नि ने? असफल नेताका चारवटा पार्टी मात्रै यो देशका पार्टी होइनन् जनताप्रति उत्तरदायी देशप्रति बखादार संविधान सभामै भएका दलको कुरा गर्यो भने तेइस दल चाहिँ त्यो प्रक्रिया बाहिर छन् तेत्तीस दलमध्ये अनि अब यहाँहरूसँग पनि छलफल गर्न वार्ता गर्न भनेर सरकारले पनि बोलाइरहेको अब चार दलले पनि वार्ता गर्ने भनेर भनिरहेका छन् अनि नमिलेको कुरा असहमत कुरा त टुङ्ग्याई हुँदैन होइन जरूर हुन्छ तर कस्तो हुन्छ भने वार्ता संवाद सहमति सम्झौता भन्ने कुरा रा मतलब एकदम सामान्य कुरा हो त्यसलाई सैद्धान्तिक हिसाबले हामी स्वीकार सक्छौँ तर वार्ता त्यस्तो ठाउँमा हुनुपर्छ जहाँबाट एउटा सार्थक निष्कर्ष सा, निस्किन सक्छ संविधानलाई नै छेद विच्छेद पार्ने काम भएको कुरा चाहिँ चार दलले त के पनि गर्न सक्दिन त्यसै त कुनै संवैधानिक हैसियत पनि छैन त्यसैले चार दलसित हामी गर्दैनौ तर राजनीतिक दलका हिसाबले वान बाई वान हामी फेरि सबै दलसित वार्ता सम्वाद छलफल हाम्रो भइ पनि राख्न अनौपचारिक ढङ्गले एमालेसित पनि भएको छ नेपाली काङ्ग्रेससित नै ने हुने कुरा भयो ए माओवादीसित पनि हुनसक्ने कुरा भयो आवश्यक पर्दा मधेसी मोर्चासित नै हुने कुरा भयो तर वार्ता सम्वादले हामी विरोधी होइन सरकार अब कस्तो भन्दाखेरि असंवैधानिक जगबाट बनेको छ र यसले संविधानका जुन जुन धारा छेद विच्छेद पारिएको छ यो सरकारलेतिर नै अहिले सत्ता नै हैसियत राखिदिन त्यसैले सार्थक वार्ता भन्ने हाम्रो एउटा कुरा हो दोस्रो कुरा वार्ता वार्ता भन्ने तर आफ्ना कामहरू सबै भ्याउँदै भ्याउँदै जाने बन आ, सर्कादे बना, सर्कादे माने न माने न हो भने वार्ताको कुनै अर्थ हुन्न त्यसैले वार्ताको निम्ति एउटा विश्वसनीय वातावरण पनि बनाउनुपर्छ भन्ने हाम्रो धारणा हामीले सार्वजनिक गरेका छौँ कसले बनाउने सरकारले बनाउ सरकारले बनाउनु पर्यो मुख्य गरेर अब हामीले माने नमाने डिफेक्टमा सरकारै हो होइन अनि त्यसो गर्दाखेरि त्यो वातावरण सरकारले बनाउनु पर्यो एकातिर वार्ता संवाद भन्ने अनि विदेशीलाई नागरिकता दिने नागरिकता सम्बन्धी अध्यादेश बनाउने मतदाता नाममा अहिले अपडेट भन्दै गर्ने अनि अहिले गएर नागरिकता ऐनका कुरा भएका छन् हिजोको निर्वाचन सम्बन्धी ऐनका सबै धाराहरू छेदविच्छेद पारेर समानुपातिको संख्या घटाउने कुरा अनि अरू निर्वाचन प्रणालीका कुरा कहियौँ कुरा जुन ढङ्गले गर्दै त्यो आफ्नो सरकारले गर्दै जाने भने त हामीसित वार्ताको के औचित्यता भएछ सरकार सम्बन्धी अनौपचारिक कुराकानी चाहिँ भइरहेछ अरे होइन होइन कुनै ढङ्ग अब यो यत्रो नेपाली समाज सानै छ होइन त्यसरी कुनै न कुनै ढङ्गले त हुने होला तर हामी फेरि सैद्धान्तिक हिसाबले वार्ताको विपक्षमा चाहिँ छैनौ वार्ताको निम्ति एउटा विश्वासनीय वातावरण पहिला सिर्जना हुनु पर्यो र कयौँ विषयहरू टेबुलकै बहसका विषयहरू हुन सक्छन् किनकि अहिले नै सबै हाम्रो शर्त पूरा गर्ने त वार्तै किन चाहियो होला तर टेबुलमा जानु पूर्वका केही पूर्व शर्तहरू पूरा गरिनुपर्छ हामी त वार्तामा त धेरैचोटि गयौं हिजो हामीले राजतन्त्र मान्ने थिएनौ तर राजतन्त्रात्मक व्यवस्थाहरूमा हामी वार्ता गर्न गयौं हामीले गणतन्त्र आन्तरमिक सरकार संविधान सभाको चुनावका कुरा राख्यौं मिलेन हामीले संसदवादी व्यवस्था मान्दिन भन्यौँ तर संसदवादी पार्टीसित हामीले वार्ता गर्यौँ अनि गोलमेज सम्मेलन आन्तरिम संविधान आन्तरिम सरकार अनि संविधान सभाको चुनाव मार्फत गणतन्त्र भनेर पनि मागेर राखे दुईटा वार्तामा हाम्रो कुरा मिलेन तर तेस्रो वार्तामा आउँदाखेरि हाम्रो त्यो कुरा मिल्यो हामी शान्ति प्रक्रियामा आएका हौँ त्यसैले सबै कुरा अहिले नै मिल्नुपर्छ भने त भएन तर वार्तामा बस्नका निम्ति एउटा विश्वसनीय वातावरण चाहिँ भन्नुपर्छ त्यो बनाउनेतिर हामी त्यति धेरै सरकार र राजनीतिक दलहरू बनेको जस्तो हामीलाई अनुभूति भएन अब यहाँहरू चुनावमै नजाने नै मनस्थिति बनाउनु भएको हो कि हामी जनतामा जानको निम्ति हामी त सबभन्दा जनताप्रति वफादार र जनतामा विश्वास गर्ने भरू दल अहिलेको सरकार विदेशीको ग्रान्ड डिजाइनर बनेको अरूको आदेश पालना गर्नेहरूलाई जनतामा जान डर लाग्छ हामी नेपाली जनतामा जान्छौँ अहिले पनि हामी आन्दोलनका रूपमा त जनताका बीचमा छौँ अहिले पनि मेची महाकाई अभियानको आज तेस्रो दिनको थालनी पश्चिमबाट एउटा अभियान पूर्व लागिराखेको पूर्वबाट एउटा अभियानसित चलेको छ देशव्यापी रूपमा हामी जनतामा विभिन्न विरोधका कार्यक्रमहरू लिएर गएका छौँ हामीलाई जनतामा जानु डर छैन तर फेरि जनतामा जाने र निरपेक्ष निर्वाचन भन्ने अरूका राष्ट्रघाती जनविरोधी संविधान विरोधी कुरामा लाचाप लाउने गरेर त फेरि हामी जान्न नि त अब यहाँले संवैधानिक कुरा त उठाउनु भयो प्रक्रियाको कुरामा तर अहिले यो सरकार जुन गठन भएको छ त्यो चाहिँ चुनाव गराउनका लागि चुनाव भनेको चाहिँ फेरि त्यही निकास निस्किन्थ्यो नि त चुनावमा होइन होइन त्यसैबाट निस्किँदैन बहिनी सबै चुनावबाट निकास निस्किन्न यदि त्यस्तो चुनावबाटै निकास निस्किने भएको तीस वर्ष पञ्चायती कालमा यहाँ धेरैचोटि चुनाव भएका हुन् राजतन्त्र बौद्धोलिक कालमा पनि धेरैचोटि चुनाव भएका हुन् तर देश में राणा शासन को अंत पंचायत के अंत राज को अंत चुनाव बाइना इस निर्वाचन जनता में जाने प्रक्रिया हो सैजा हिस्बले मान तर जुनसुक प्रकार चुनाव ने जनता राष्ट्र अपन्न हो स्वाधीन भाई होना वार्ता का निम्बे एट विश्वसनीय वातावरण बढ़ाने ते पों विषय वार्ता को टेबुल में बसर छलफल करें टुंग चुनाव में जान तय नेकपा ने ने माओवादीका प्रवक्ता पम्फा भूषाल पछिल्लो राजनीतिक गतिविधि सच्याउनु पर्ने बताउँदै हुनुहुन्थ्यो तर यो विवादले कतै चुनाव पछाडि धकेल्ने त होइन यसले पार्न सक्ने प्रभावलाई केलाउँदै हुनुहुन्छ राजनीतिक विश्लेषक कृष्ण हमाल सुर्खेतमा ओकार पेसामा संलग्न उहाँ राजनीतिक गतिविधि बारे बोल्नुहुन्छ लेख्नुहुन्छ जुन कुरा उठाइरहनु भएको छ उहाँले सरकार बदल्ने अथवा निर्दलीय चरित्रको सरकार बनाउने तीन दल र मधेसी जनअधिकार फोरमको चाहिने यो राजनीतिक संयन्त्र बन्ने यो जुन कुरा हो यो संविधानमा व्यवस्था नभएको कुरा भएको हुनाले यसलाई सच्याउनुपर्छ भनाइ चाहिँ जुन छ संविधान कानून त ठिकै हो तर अब दलहरूले यही देश माओवादीले बाबुराम भट्टराईको सरकारलाई पनि विरोध गर्ने र त्यो दल तीन दलहरू र फोरमको संयुक्तको संयुक्त समिति जुन छ त्यसले पनि हामीले अब मिलेर सरकार ठ गर्न सक्ने भयौँ त्यसो भएको उनीहरूले अब स्वतन्त्र टाइपको र न्यायपालिकाको छवि राम्रो भएको व्यक्तिको नेतृत्वमा सरकार गठन गरेर निर्वाचन गराउनुपर्छ भनेर एउटा विकल्प जुन ल्यायो त्यो विकल्पलाई पनि बहिष्कार गर्ने कानूनी सिद्धान्त अथवा अरू चाहिँ संविधानको कुरालाई उठाएर बहिष्कार गर्ने हो अथवा त्यसलाई चाहिँ हुन नदिने भने त्यसको विकल्प के हो त भन्ने कुरा माओवादी पार्टीले ल्याएको छैन उनीहरूले गोलमेल सम्मेलन गर्ने भन्ने कुरो ल्याएको छ त्यसबाट निकास निस्किन्छ भन्ने कुरा ग्यारेन्टी त भएन त्यो जायज छैन भन्दा भन्दै पनि त्यसको विकल्प के भन्ने कुरा पनि चाहिन्छ होला त्यो चाहिँ दिन नसकेका हो वैद्यपक्ष अहिले त्यसो विकल्प त यो भनेर दिन सकेका छैन सहमति सरकार भनेर कुरो आइरहेको कि लोकतन्त्रमा सर्वसम्मत अथवा सहमतिय कुरा गर्नुपर्छ भन्नु नै लोकतन्त्र विरोधी कुरा हो लोकतन्त्रको चाहिँ नियम के हो भने बहुमत जसको छ त्यसले चाहिँ नै शासन गर्ने हो अथवा नियम कानून जे हो त्यसले लागू गर्ने हो अहिलेको परिदृश्य हेरियो भनेदेखि विगतको संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरूको हेर्ने हो भने तिनटा ठूरा दल र मधेसी शक्ति जुन छ यो सबै मिलाउदियो भनेदेखि यसलाई बहुमत मान्नुपर्ने हुन्छ एउटा नैतिक रूपले एउटा आधार अरू छैन हामीसँग त्यसको अर्थ यो होइन कि अरू सबै साना दलहरू र अरूलाई चाहिँ वास्तै गर्नु भन्ने चाहिँ होइन उनीहरूले समेटेर लैजानुपर्छ निर्वाचनमा त्यो शक्ति ले राष्ट्रको लागि एउटा निकास निकाल्नका लागि जुन योजना बनायो त्यसलाई चाहिँ हुन दिन्नौ भन्नु भनेपछि त्यसको भन्दा राम्रो विकल्प यो हो भनेर दिन सक्नु पर्यो यो सरकारको काम मुख्यत चुनाव गराउने मात्रै हो र चुनाव गराउँदा नै मुलुकको निकास निस्किन्छ र त्योभन्दा अरू विकल्प छैन भन्ने कुरामा देश माओवादी लगायत सम्पूर्ण दलहरू एकमत छन् है खालि विधि प्रक्रिया मिलेन अथवा हामीलाई चाहिँ व्यवस्था गरियो भन्ने आधारबाट जुन कुरा आइरहेछ यो त्यति महत्वपूर्ण हुँदैन होइन निर्वाचनमा गइसकेपछि निर्वाचनले जुन परिणाम ल्याउँछ अगाडि जानलाई सजिलो हुन्छ अब अहिले सरकारले चुनावको तयारीका लागि विभिन्न ठाउँमा मतदाता नाममा अलिक संकलनको काम नागरिकता प्रमाणपत्र वितरण सहितको एकीकृत गुम्ती शिविर जुन संचालन गरिरहेछ यसमा पनि माओवादीको वैध पक्षले अवरोध गर्ने विभिन्न किसिम काम हुन नदिने कामलाई बिथोल्ने काम पनि गरिरहेछ यो कस्तो छ भन्नुहुन्छ भने हाम्रो मुलुकको एउटा अब स्थिति हेर्दाखेरि के देख्छौँ भन्ने हामीले राजतन्त्र असफल फाल्यौँ हामीले संविधान सभा असल बनायौँ हामीले अब अहिले संविधान सभाको चुनावको लागि हामीले यो ब्युरोक्रेसी कर्मचारी न्यायालयको नेतृत्वमा हामीले सरकार बनाएका छौं मानव यो पनि असफल बनायौँ भने त्यसपछि के हुन्छ त भन्दाखेरि बाध्य भएर राष्ट्रपतिले आफ्नो शासन आफ्नो हातमा लिएर चलाउनु पर्ने हुन्छ हामीले त्यसबाट सहयोग गरे त्यो पनि असफल हुन्छ त्यसपछि अब सेनाले जबरजस्ती गर्नु खोज्दा अब सेनाले पनि सफल भएन भने के हुन्छ त्यसपछि विदेशीको उपस्थिति हुन सक्ने सम्भावना रहन्छ यो परिदृश्य हेर्दाखेरि सबै कुरा असफल असफल असफल हुँदै आइरहेको कुरा हेर्दाखेरि के हो भन्दाखेरि हामीले त्योसम्मको परिस्थिति आउँछ भनेर अहिले शंका गर्नुपर्ने अवस्था आएको छ त्यसै ती सबै अप्ठ्यारो कुरालाई रोक्नका लागि जुन जुनसुकै मूल्य चुकाएर पनि जस्तो सुकै सरकार आयो भने मानव खिल्ला देग्मीको नेतृत्वमा भएको सरकारले चुनाव गराउँदा एकदमै गलत सरकार आयो त्यसको अवधि पाँचै वर्ष हो अथवा त्यसको अवधि त्यो संविधान सभा निर्माण गर्ने बेलासम्म निश्चित अब तोकिएला त्यसपछि त फेरि जनताले अर्को मत दिन पाउँछन् त्यो बाटो खुल्छ नि त तर त्यो निर्वाचनै नगराउने हो भनेदेखि त खालि सिद्धान्त र चाहिने कानून कुराहरूलाई व्याख्या विश्लेषण गर्ने त्यसको समाधान गरेर निकास यो भनेर नदेखाइने मुलुक अन्यहरूमा गइरहने जनताले दुःख पाइरहने अवस्था हुन्छ त्यसकारण यो सब रोक्नका लागि निर्वाचन जुनसुकै मूल्यमा पनि गर्ने कुरामा देश माओवादी पनि सोच्नुपर्छ भन्ने लाग्छ मलाई सरकारले गर्ने नियमित कामहरू जस्तो नायिता वितरण भए नामलाई अध्यावधि राख्ने कुराहरू भए यो त निर्वाचन होस् नहोस् गरिरहने काम हो यिनीहरूलाई पनि बाधावरण रोक्ने र निर्वाचन हुन दिन्न यो निर्वाचन भनेको चाहिँ एकदमै फोहोरी हो यता राम्रो परिणामै आउँदैन भन्ने कुरामा पूर्व अनुमान गरेर जुन कुराहरूको आवाज उठाइया छ र बिथुल्ने काम गरिएको छ यसले समाधानको बाटोभन्दा जटिलता नै पैदा गर्छ यस्ता गतिविधिहरूले उहाँहरूलाई राजनीतिक हिसाबमा चाहिँ घाटा पनि हुन सक्ने अवस्था घाटा नै हुन्छ हुन सक्ने होइन कि घाटा नै हुन्छ किन भन्दाखेरि हामी जनयुद्ध गरिसकेपछि बन्दुकले शासन सत्ता प्राप्त गर्न सकिँदैन भनेर शान्ति प्रक्रियाबाट जनताको अभिमत जितेर विचार आफ्नो बहुमत बनाएर आफ्नो विचारलाई शासन गर्नुपर्छ भनेर हामी चाहिँ यो माध्यममा आयौँ मा, यो प्रक्रियामा अब त्यो प्रक्रियामा आउँदाखेरिको क्रममा जस्तो सेना समायोजना कामहरू लगभग टुङ्गिसक्यो अब संविधान हुने काम बाँकी छ त्यो संविधान निर्माण गरेर हामीले देशलाई एउटा ट्कमा हिहाल्ने काम बाँकी छ त्यही कुरो सहमति गरेर सबै आउने त्यो ट्र्याक निर्माण गर्नमा विरोध जनाउने भन्ने बित्तिकै त उहाँहरूले अहिले चुनावमा पार्टी पनि दर्ता नगर्ने चुनावमा भाग पनि नलिने विकल्प पनि नदिने अनि भइरहेका कामहरू चाहिँ विरोध मात्र गर्ने भन्दाखेरि जनताले त भोलि प्रश्न गर्ला नि उहाँहरूसँग सैद्धान्तिक रूपमा पनि उहाँहरूले चाहिँ यो लोकतान्त्रिक व्यवस्था स्वीकार गरेर आउनु भएको हो त्यसका आधारबाट पनि चुनावलाई स्वीकार गर्नैपर्छ अरू नीतिगत कुरा अरू चाहिँ कारणले पनि हामी चुनावमा जानैपर्छ चुनाव यसले गराए ठिक हुन्छ उसले गराए ठिक हुन्छ भन्ने कुनै सिद्धान्त छैन चुनाउको उद्देश्य ठिक हुनु चुनावबाट के प्राप्त गर्न खोजेको त्यो कुरो ठिक हुनु पर्यो यो सरकारले कुनै आफ्नो उम्मेद्वार उठाउनेवाला छैन यसको आफ्नो कुनै पक्ष छैन विपक्ष छैन यो सबैको साझा सरकार हो भन्ने तरिकाले बुझ्नुपर्छ अहिले अब जनताले भोट हाल्न नपाउने र दलहरूले नै मिलेर सरकार बनाउने अवस्था जुन छ यसमा पनि सबै दलहरूलाई कन्भिन्स गरेर रा बहुमत राम्रोसँग प्राप्त गर्ने मान्छे कोही छ भनेदेखि त्यसले त सरकारमा त्यो गर्न अझै पनि पाउने भयो त चुनाव त गराउनुपर्ने होला चुनाव गराउनको लागि त उनलाई मनाउनु पर्ने होला अहिले भर्खरै पाकिस्तानमा चुनाव भयो थुप्रै त्यो अशान्तिका बावजुद पनि त्यो देशमा चुनाव सम्पन्न भयो एउटा निकास निस्कियो अब हामी कहाँ पनि कसैले विरोध गर्यो भन्दैमा कसले बहिष्कार गर्यो भन्दैमा उसलाई मनाउन सकिएन भन्दैमा चुनाउ नराएर बसिरहने कुरो चाहिँ लोकतान्त्रिक हुँदैन चुनाव सरकारले गराउनै पर्छ र माओवादी पार्टीले पनि सरकार गराए चुनाव भाग लिनैपर्छ यो सबभन्दा उत्तम हुन्छ उसले बहिष्कार गर्यो भने पनि निकासको लागि चुनाव त गराउनै पर्छ उनीहरूले सामेल नहुने कुराहरू जनतासँग अपील गर्न पाउँछन् यसरी स्वस्थ तरिकाले बहिष्कार र चुनाव प्रयोग गर्ने कुरा त लोकतन्त्रमा हुन्छ नै नेपाल चौतारीर्खेत कोइरेला राजनीतिक दल बिनाको अहिलेको सरकार निर्माणकर्ता चार दल नै हुन् आफूहरू मिल्न नसकेर प्रधान न्यायाधीशलाई चुनावी सरकारको अध्यक्षता गर्न अनुरोध गरेका चार दलकै काम कारवाहीसँग विमति हो विरोधमा रहेका दलहरूको उनीहरूलाई मनाउनु पनि चार दलको दायित्व होइन र रा। उच्च राजनीतिक समितिको एउटा दल नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी हाम्रो प्रयास छ सम्पूर्ण रूपबाट यो संसदको निर्वाचन होइन पाँच वर्षको निम्ति कसले सरकार गठन गर्ने अथवा कुन क्षेत्रबाट चाहिँ को प्रतिनिधि हुने भन्दा पनि आउने भावी पुस्ताको निम्ति राज्य सञ्चालनको दस्तावेज तयार गर्नुपर्ने र नेपालको भविष्यलाई निर्धारण गर्नुपर्ने भाव हुनाले सबै पक्षलाई निर्वाचनमा सहभागी बनाउनुको निम्ति ठुला दिलले छलफल गरिनुपर्छ र त्यसलाई चाहिँ नि निर्वाचन मन्त्री परिषदले पनि सरकारले पनि सम्बोधन गर्नुपर्छ भन्ने मेरो आफ्नो मान्यता हो अब होइन कोही चाहिँ नि यसलाई बाहना मात्रै बनाएर लोक लोकतन्त्र र लोकतान्त्रिक अधिकार जनताको सर्वोच्चता माथि नै विश्वास छैन शक्ति चाहिने जनमतबाट होइन बन्दुकबाट पाइन्छ भन्ने फेरि पुरानो आउँछन् त त्यसको कुनै विकल्प छैन होइन सबैलाई समेटेर जानुपर्छ भन्ने मेरो दृष्टिकोण यहाँको व्यक्तिगत दृष्टिकोण भयो पार्टीको तर्फबाट पनि पहल भएको छ त अब उहाँहरूलाई पार्टीको तर्फबाट प्रशस्त पहल भएको छ हाम्रो पार्टीको सभापतिले नै उच्च स्तरीय संयन्त्रको संयोजकको नाताले धेरैचोट भेटघाट गर्नुभयो उहाँहरूका विभिन्न सरोकारका विषयलाई कसरी सम्बोधन गर्ने भन्ने सम्बन्ध पनि हामी खुला छौँ अब विरोधमा रहेका अब नेकपा माओवादी सहितका दलहरू चुनावमा जान मानेन चुनावमा जान मनाउनु पर्छ तर कुनै दलहरू चुनावमा नगएर कहिले पनि चुनाव नहुने भन्ने कुरा त लोकतन्त्रमाको निम्ति त उपवास हुन्छ नि त तर त्यो एउटा समूह बाहिर राखेर गरेको पनि त त्यो पनि एउटा तर सहमत छु कसैले पनि संविधान सभाको निर्वाचन जस्तो महत्वपूर्ण कुरामा कोही पनि अलग राख्नुहुन्न सम्पूर्ण दलहरूको सहभागिता निर्माण गर्नुपर्छ तर सहभागिता निर्माण गर्ने प्रक्रियामा यदि त्यस्तो जनसहभागिता र जनताको मत निर्णय र त्यो पद्धतिमाथि कसैको विश्वास छैन भने के गर्नुहुन्छ त्यहाँ यो दुईटै कुरालाई गम्भीरतापूर्वक हेर्नुपर्छ र पहिलो कुरा चाहिँ के भने सबै पक्षलाई निर्वाचनमा सहभागी गराउनुको निम्ति संयुक्त रूपबाट चार निर्वाचन मन्त्री परिषद सबैको ध्यान केन्द्रित भएर चाहिँ नि सहभागी गराउनेतिर नै पूर्ण रूपबाट प्रतिबद्ध रहेर गतिविधिलाई अगाडि बढाउनुपर्छ चार दलको जुन उच्च स्तरीय एउटा राजनीतिक सम्बन्ध छ त्यसभित्र पनि त्यो कुरा मिलेर छैन अब निर्वाचन सम्बन्धी कानुन लगायतका केही कानुनहरूको बारेमा यो छलफल गरेको निकै भइसकिसक्यो अब हेर्नुहोस् यो जुन सहमतिमा पार्टीका तरफबाट सहभागी हुनुभएका साथीहरू हुनुहुन्छ उहाँहरूले एघार बुझे सहमतिमा सबै प्रमुख दलहरू चार दल बसेर सहमति गरिसकेको स्थितिमा फेरि त्यसमा यदि तर भनेर त्यसमा अल्मल्याउने खोज्ने अल्मल्याउने प्रयासमा अलझिने काम तु जुन भो दुर्भाग्यपूर्ण होने जो प्रक्रिया शुरू हो तो प्रक्रिया में स्वयं लोकतांत्रिक सिद्धांत मान्यता रदर्शर धर विपरीत भैया तर ते बावजूद भी खाली निर्वाचन मत एक हो लोकतंत्र में निर्वाचन तंत्रवादी ए पर्व हो रहा अहिलेको शून्यताको एउटै मात्रै विकल्प समाधानको भनेको निर्वाचन हो त्यतातिर केन्द्रित हुनुपर्छ र जुन दलहरू चाहिँ नि फेरि एघार बुझे सहमतिलाई उल्ट्याउने र त्यसमा नि अनेक किसिमका व्यवधान पैदा गर्ने प्रयास गरेर आछन् त्यो एकातिर उनीहरू निर्वाचनका स्पष्ट विरोधी हुन् भने अर्कोतिर म आफ्नै पार्टीका पनि जो सही गरेर नेतृत्व गरेर आएका छन् उनीहरूले जे जे गरे जति गरे त्यो पार्टीको संस्थागत निर्णय नभए तापनि निर्वाचनको प्रयोजनको निम्ति हामीले त्यसलाई मौन रूपबाट स्वीकार गरेका छौँ र निर्वाचन चाँडो गराउनको निम्ति सम्पूर्ण प्रयासहरूमा केन्द्रित हुनुपर्छ र नेपाली कङ्ग्रेसभित्रका सम्पूर्ण विवादहरूलाई अहिले निर्वाचन प्रयोजनको निम्ति थाँती राख्दै यो लोकतन्त्रको र सर्वसत्तावादको बीचको जो जनमत संग्रहको रूपमा संविधान सभाको निर्वाचन हुँदैछ त्यसमा नेपाली कंग्रेसभित्रको सम्पूर्ण एकता र लोकतन्त्रवादीहरूको बीच न्यूनतम सहमति अहिलेको आवश्यकता हो हाम्रो प्रयास त्यतैतिर केन्द्रित छ चार दल मिलेरै सरकार गठन गरेका गो छ सरकार चार दलकै निर्णय पर्खेर अब चुनावको मिति नथोकी मुख ताकेर बस्या छ होइन हेर्नुहोस् अब मूल रूपबाट यो सरकारको निर्णय भने एघार बुझे सहमतिबाट यसले जन्म लिएको छ उसले त्यसमै आधारित भएर निर्वाचनको प्रयोजनको निम्ति सम्पूर्ण कुरा दृढता साथ अगाडि बढाउनुपर्छ अन्यथा हरेक दिन एउटा नयाँ कुरा ल्याउने फेरि अल्मल्याउने फेरि झुलाउने र फेरि निर्वाचनलाई पर सार्ने खालको जो हुन्छन् त्यो चाहिँ नि दुःखद र दुर्भाग्यपूर्ण हुन्छ र हामीले अहिलेसम्म प्रक्रिया भाया यो प्रक्रिया में जे जे भी शक्ति पृषकीकरण का विरुद्ध लोकतांत्रिक म्यता असर पर्ने देखि लग रहा विभिन्न नियुक्तिर में जो विवाद निस्क बावजूद भी जो निर्वाचन चाहे मंग्सर को हमें यह सब कुछ सहद पचाई अगड़ी बढ़ू भंग्रेस भर को आम धारणा हो नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी चुनाव चाँडो हुने आश्वासन हुन दिनुहुँदै सग्दो चाँडो चुनाव गराउन भनेर गठन भएको सरकारको दुई महिना बितिसकेको छ सरकार गठन हुँदाताका आउँदो असारको अन्तिम सातातिरै चुनाव गर्ने भनिएको थियो अब मंगिरमा चुनाव गर्ने भनिँदैछ तर अहिलेसम्म मिति तोकिएको छैन एकातिर तेत्तीस दल विरोधमा छन् उच्च स्तरीय रहेका चार दल बीच पनि चुनाव गराउन चाहिने कानून संशोधनमा एकमत छैन यस्तो बेला सरकार के गर्दैछ सूचना तथा संचार मन्त्री माधव पौड़ेल साथी धन्यवाद सरकार भएर काम थालेको दुई महिना बितिसक्यो चुनावको मिति कहिले तोकिन्छ जहाँसम्म निर्वाचनको मिति कहिले तोक्नुहुन्छ भन्ने प्रश्न छ निर्वाचनको मिति तोक्नु नै सबैभन्दा ठूलो कुरो होइन यद्यपि त्यसको पनि महत्व होला तर त्यो निर्वाचन हुने वातावरण तयार गर्नु त्यसको लागि पूर्वधारो तयार गर्नु त्यसको लागि चाहिने कानूनी संस्थागत कुराहरू तयार गर्नु त्यसको चाहिँ अरू तयारी पूरा गर्नु महत्वपूर्ण कुरा हो अब तपाईँलाई म सम्झाउँछु कल्पनाजी हामी शून्यवट शुरू गरेका थियौं हाम्रो काम कार्यवाही निर्वाचन आयोग गठन गरियो त्यसले पूर्णता पायो निर्वाचन आयोगको सिफारिसमा केही विधेयकहरू आए जुन निर्वाचनसँग सम्बन्धित थिए तिनीहरूलाई हामीले राष्ट्रपति मार्फत अध्यादेशको रूपमा जारी गर्ने काम पूरा गर्यौँ त्यस मतदाता नामलाई अपडेट गर्ने काममा हामी लागेका छौं नागरिकता सँगसँगै गर्ने काममा पनि लागेका छौँ हामीले निर्वाचन आयोगले दल दर्ता गर्ने कामलाई प्रारम्भ गरिसकेको छ अब निर्वाचनको सम्बन्धमा गर्नुपर्ने सुरक्षाको तयारीको लागि केन्द्रीय सुरक्षा निर्वाचन सुरक्षा एउटा योजना पनि तयार गरिसकेको छ र एक दुईवटा विधेयकहरू हाम्रो अहिले पेण्डिङ अवस्थामा रहेको छ हामी त्यसको परामर्श गरिरहेका छौँ खास संविधान सभा सदस्य निर्वाचन ऐन जसलाई हामी आदेशको जारी गर्छौ त्यो विधेयक अलि छलफलको क्रममा छ विभिन्न सरोकार वाला निकायसँग राजनीतिक दलहरूसँग निर्वाचन आयोगसँग परामर्श गर्ने क्रममा छौं हामी त्यस्तै हामीले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने तयारी गरिरहेका छौँ र दिन तोक्न कुनै टाढा कुरा होइन चाँडै तोक्छौ तपाईँले अब अहिले हेर्दाखेरि वैद्य माओवादी लगायत तेत्तिसवटा दल चाहिँ उहाँहरूलाई मनाउनु पनि एउटा मुख्य पाठ अहिलेको सरकारको दायित्व होइन कसैले पनि भनेको छैन उहाँहरूको सरकार निर्माण प्रक्रियाको प्रोसेसमा प्रक्रियामा प्रक्रिया के असहमति हो जुन लोकतन्त्रमा स्वाभाविक पनि हुन्छ लोकतन्त्रमा सबै कुरो सबैले एउटै मुखबाट भन्नुपर्छ जरुरी छैन यसमा विमति रिजर्भेसन असहमति हुनसक्छ त्यो उहाँहरूको एउटा धारणा हो त्यसलाई हामीले भन्नु केही पनि छैन जहाँसम्म निर्वाचनको लागि उहाँहरूको कुर, सहयोगको कुरा छ उहाँहरूलाई मात्रै होइन हाम्रो धारणा के छ भन्दाखेरि चाहिँ संविधान सभाको निर्वाचन एउटा मुलुकमा सधैँ हुने विषय होइन यो अत्यन्त थोरै समय हुने विषय हो सौभाग्यवश अ दुर्भाग्यवश हामी दुईपल्ट निर्वाचन क्षेत्रको चाहिँ निर्वाचन संविधान सभाको निर्वाचन गर्ने क्रममा छौं प्रायः त मुलुकमा एकपल्ट मात्रै हुन्छ यस्तो हुन्छ हामी चाहन्छौ सरकार चाहन्छ के छ भने सबै पार्टीहरूको प्रतिनिधित्व होस् सबैले निर्वाचनमा भाग लिउन् सबैको भोइसलाई संविधान सभामा रिफ्लेक्ट होस् सबैको एउटा साझा डकुमेन्टको रूपमा संविधान निर्माण होस् भन्ने चाहन्छौ मलाई त्यस्तो लाग्दैन कि उहाँहरूले विरोध गरिरहनु भएको जस्तो लाग्दैन मलाई संविधान सभाको निर्वाचनको सम्बन्धमा उहाँको विरुद्ध मैले पाएको छैन अब नपाए पनि लोकतन्त्रमा त स्वाभाविक छ उहाँहरूसँग हाम्रो उहाँहरूसँग मात्रै होइन सबैसँग हाम्रो चाहिँ धेरैसँग प्रत्यक्ष परोक्ष हाम्रो सम्पर्कमा छौ केही दिन अगाडिदेखि हामीले नेपाली काँग्रेस एमआ नेकपा माओवादी त्यसपछि मधेसी लोकतान्त्रिक मोर्चा त्यस पछाडि उपेन्द्र यादवले नेतृत्व गर्नुभएको संघीय लोकतान्त्रिक मोर्चा त्यसपछि संघीय समाजवादी पार्टी लगायतका विभिन्न पार्टीका नेताहरूसँग हामीले परामर्श गर्ने काम गरिरहेका छौं उहाँहरूसँग पनि हाम्रो चाहिँ प्रत्यक्ष पर्स रूपमा हाम्रो चाहिँ एक्सेस सा, छ उहाँहरूसँग पनि हाम्रो कुराकानी भइरहेको छ फर्मल्ली कुरा कुराकानी उहाँहरूसँग हुनसकेका छैन फर्मल्ली अब औपचारिक कुराकानी गर्न हाम्रो प्रयास कति कुराहरू चाहिँ अब अहिलेको अवस्थामा म्याच्युड नभइसके कुरामा हामीले भन्न पनि मिल्दैन त्यो हाम्रो एउटा उहाँहरूसँग भएको समझदारी अथवा चाहिँ एउटा नैतिकता धर्मले पनि त्यो बाहिर डिस्कस गर्न मिल्दैन कति कुराहरू चाहिँ तथापि एउटा कुरा के छ भन्दाखेरि चाहिँ उहाँहरूसँग पनि यति मात्र तपाईँलाई भन्छौँ हामी प्रत्यक्ष परो रूपमा हाम्रो अक्ष उहाँहरूसँग विश्वास छ उहाँहरू अब चुनावमा जानको लागि तयार हुनुहुन्छ उहाँहरू हामीभन्दा जिम्मेवार पार्टी हो मुलुकको जिम्मेवार पार्टी नेपालको राजनीतिक विकासमा राजनीतिक रूपमा जुन एउटा उधार स्थापना भएको छ त्यो गर्नु लागि पनि ठूलो योगदान छ नेपालको <Nepal> गणतान्त्रिक व्यवस्था स्थापना गर्न उहाँहरूको कन्ट्रिब्यूशन गर्नुभएको छ नेपालको प्रजातान्त्रिक आन्दोलनमा लोकतान्त्रिक आन्दोलनमा उहाँहरूको एउटा ठूलो योगदान छ उहाँहरूले संविधान सभाको जस्तो निर्वाचनमा अलग रहेर रह। त्यसमा भाग नलिएर जानु जस्तो मलाई लाग्दैन किनभने संविधान सभाको एजेन्डा पनि उहाँहरूको कुनै कालखण्डमा माग थियो तसर्थ मलाई त्यस्तो लाग्दैन कि उहाँहरू यसबाट चाहिँ जस्तो लाग्दैन थ्रेस होल्डको कुरा पनि आइरहेको छ त्यो चार उच्च स्तर सम्बन्धले भनौँ न कल्पनाजी लोकतन्त्रमा सबै कुरा सहज हुन्छ स्वाभाविक हुन्छ यसमा हामीले अन्यथा पटक्क लिनु हुँदैन उहाँहरूको चार चार दलको एउटा जुन एउटा फोरम छ त्यो फोरममा पनि उहाँहरूको बीचमा सबै कुरामा सहमति कहाँ होला कति असहमति कति विमतिहरू त्यहाँ देखिन्छन् त्यो स्वाभाविक पनि हो किनकि उहाँहरू आफै लोकतान्त्रिक हुनुहुन्छ लोकतान्त्रिक पार्टी मञ्चमा त्यस्ता कुरा आउनुलाई म अन्य त पटकै ठान्दिनँ जहाँसम्म तपाईँले थ्रेसोल भन्नुभयो थ्रेसोल मात्रै होइन संविधान सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश जुन प्रस्तावित छ अहिले जुन क्याबिनेटको विचार जुन विषयबाट बनिएको छ त्यसका यावत कुराहरूमा त संख्याको सम्बन्धमा खास गरी पिआरको रिप्रेजेन्टेट सम्बन्धमा अनि त्यसपछि थ्रेसोल सम्बन्धमा त्यस दल दर्ता गर्ने प्रक्रियाका सम्बन्धमा आदि कुराहरूमा पार्टीहरू बीचको कन्सेन्स भोइस छैन त्यसमा असहमति छन् त्यसमा केही विमतिहरू छन् त्यसमा केही चाहिँ फरक फरक ओपोनियनहरू छन् ती सबै ओपोनियनहरूलाई हामीले समायोजन गर्छौ हामी चाहन्छौ कि सबैको चाहिँ भोइस एउटै होस् सबैले त्यो ऐनमा त्यो आफ्नो ओनरसिप हामी अब अन्तिमतिर भनिदिनु असारमै चुनाव हुन्छ भनेर होला होला जस्तो भइरहेको थियो सरकार गठन हुने तालमा अब अहिले चाहिँ मंगिरमा पुगेको छ कुरा मंगिरा पनि अब चाहिँ होला कि नहोला भन्ने अवस्था भएको चुनाव चाहिँ ठ्याक्कै कहिलेतिर हुन्छ होला भनेर हाम्रो पहिलो र एकमात्र एजेण्डा एकमात्र हाम्रो म्यान्डेट भनेको संविधान सभाको निर्वाचन गराउनु हो यदि संविधान सभाको निर्वाचन गराउन सकेनौँ भने हामी सरकारमा बस्नु र कोही औचित्य रहँदैन राख्नु भएको हुन्छ अहिले अब विभिन्न किसिमको तयारी गर्ने क्रममा संविधान सभाको निर्वाचन असारमा हुन सकेन त्यो आफ्नो ठाउँमा छँदैछ तथापि के छ भने हामी मंगिर भनेछौं मंगिरभित्रै गर्छौं भनेछौं हामीले त साथसा अब ठ्याक्कै यही दिन यही घण्टा यति यति पलामा हुन्छ भन्ने भन्न गाह्रो होला तर हामी कार्तिकको अन्तिदेखि मंग्सिरको पहिला हप्तासम्म हुन्छ भन्ने कुरामा तपाईँलाई विश्वास दिलाउन चाहन्छु सूचना तथा संचार मन्त्री माधव पौड़ेल चुनावका लागि भएका बाधा हटाउन सरकारले गरिरहेको पहल बताउँदै हुनुहुन्थ्यो आज हामी कार्यक्रमको अन्त्यतिर आइसक्यौं आज हामीले खिलराज रेग्मी अध्यक्षताको अन्तरिम चुनावी सरकार गठन प्रक्रिया र अहिलेको चुनावी गतिविधिलाई अस्वीकार गरिरहेको तेत्तीस दलको भावना समेट्यौं संविधान निर्माणको बाटो संविधान सभा र त्यसका लागि चुनाव यो कुरामा लगभग सबै दलहरू सहमत छन् तर त्यो चुनावका लागि सबै दलहरूलाई समेटेर लानुपर्ने चुनौती छ रिसाएका दलहरूको मुद्दाको सवालमा खुल्ला बहसको आवश्यकता छ जसले चुनावको माहौल बनाउनु मद्व तपाईलाई कार्यक्रम सुनिसकेपछि केही के भन्न मन लागेको छ भने हामीलाई एसएमएस मार्फत पठाउन सक्नुहुन्छ त्यसका लागि मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी स्पेस दिएर आफ्नो नाम ठेगाना सहित हाम्रो नम्बर पाँच पाँच शून्य शून्यमा पठाउनुहोस तपाईँ हामीलाई फेसबुकमा पनि भेटाउन सक्नुहुन्छ हाम्रो पेज हो होइट तपाईँ चाहेको बेला सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ शुक्रबार र शनिवारको नेपाल चौतारीमा अर्को विषयका बारे छलफल गर्न आउनेछ आजलाई नेपाल चौतारीको उत्पादन टोलीसँगै प्रविधिज्ञ राजेन्द्र रिजालका साथ म कल्पना भट्टराई विदा हुन्छु नमस्कार रेडियो तपहर के अस्पताल ओम सायरम अस्पताल का विशेषज्ञ सेवा से हर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 डाक्टर युवानिधि बसौला शनिबार दिउँसो दुई बजे प्रत्येक शनिबार